सहित रु एक लाख तीस हजार में भरतपुर संपर्क मोबाइल नंबर अंठानब्बे पांच पचास चौन्न पांच सौ नौ चार संपर्क शून्य छप्पन्न पांच साठी पांच सय बी रेडियो इन्टरनेट एकै साथ सुनिरहनु भएको बिहान नेपाली कंग्रेस केन्द्रीय कार्यितिको बैठक आजदेखि शुरू समानुपातिक सभासदको सोची र सरकार बनाउने विषयमा छलफल हुने हिजो काठमाण्डु आइपुगेको सेनको उच्च स्तरीय राजनैतिक टोलीले आज राजनैतिक भेटघाट गर्ने विश्वमा बढ़दै गएको आप्रवासन सँगै नेपालबाट विदेश जानेको संख्या साढे तीस लाख पुग्यो रूसको परमाणु हतियारको विषयलाई लिएर युरोपेली देशहरूमा क्षेन्ता अव्यवस्थित हात कारोबारको कारण अमेरिकामा गोली प्रहारको घटनामा वृद्धि र भारत र दक्षिण अफ्रिका बीचको पहिलो टेस्ट म्याच आजबाट शुरू पाकिस्तान र श्रीलंका बीचको पहिलो एक क्रिकेट पनि आज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 विस्तार विस्तारमा नेपाली कंग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि शुरू हुँदैछ बिहान एघार बजे पार्टी कार्य स्थानपामा बस्ने बैठकमा सम सामायिक राजनैतिक अवस्थाको समीक्षा समानुपातिक शभासदको सूची तयार गर्ने र सरकार बनाउने विषयमा छलफल हुने नेताहरूले बताएका छन् समानुपातिकको सूची तयार गर्न नसकेपछि सभापति सुशील कोइरूलाले आज केन्द्रीय कार्यसमितिको बैठक बोलाउनु भएको हो शीर्ष नेताले अरू दलसँग विभिन्न विषयमा सहमति गर्न थालेपछि कंग्रेसमा युवा नेताहरूले केन्द्रीय कार्य समितिबाट निर्णय वा अनुमोदन गराउन दबाब दिएका थिए आजको बैठकमा दलहरूबीच भएका छलफल सरकार गठन र समानुपातिक सभासद् चयन गर्ने विषयमा छलफल हुने कोरिलाको निजी सचिवालयले जनाएको छ हिजो साँझ काठमाडौँ आइपुगेको छिमेकी राष्ट्र चिनको उच्च स्तरीय राजनैतिक टोलीले आज राजनैतिक भेटघाट गर्ने भएको छ जिनिया कम्युनिस्ट पार्टीका विदेश सा मामिला सम्बन्धी उपमन्त्री आईपिङ चौध सदस्यीय टोलीको नेतृत्व गर्दै काठमाडौँ आ आउनुभएको हो दक्षिण एसिया तथा पेसिफिक मामिला हेर्ने जिम्मेवारी तोकिएका पिङ नेतृत्वको टोलीले नेपालको राजनीतिबारे दलका शीर्ष नेताहरूसँग आज विशेष छलफल गर्ने बताइएको छ चिनिया टोलीले कङ्ग्रेस सभापति सुशील कुरुला एमाले अध्यक्ष झलनाथ खनाल एकीकृत माओवादी पुष्पकमल दाल प्रसन र लगायतका नेताहरूसँग भेट गर्ने कार्यक्रम रहेको छ पिङ नेपाल मामिलाका विज्ञका रूपमा चिनिन्छ ने उहाँलाई नेपाली कङ्ग्रेस विदेश विभागले निमन्त्रणा गरेको हो यही दिनअघि मात्रै चीनबाट आएका दुई इस उच्च टोलीले नेपालको भ्रमण तथा राजनैतिक भेटघाट गरेका थिए नेपाल प्रेस युनियनले पत्रकार महासंघलाई सही बाटोमा हिँडाउन आन्दोलन गर्नु परेको जनाएको छ सदस्यता वितरणमा महासंघके नेतृत्वले अनियमित गरेको भन्दै विधान अनुसार चलाउन आन्दोलनको आवश्यक भएको भनाइ छ रेडियो अर्पणबाट प्रसारित अर्पण बहसमा कुराकानी गर्दै प्रेस युनियनका केन्द्रीय अध्यक्ष किरण पोखरेलले आस्थाको आधारमा कृत्य गरी वितरण गरेको गैर पत्रकारलाई वितरण गरेको भन्दै पत्रकारहरूकै छाता संगठन विरुद्ध आन्दोलन गर्नु बताउनुभयो आफ्नो स्वार्थको लागि आन्दोलन नगरेको प्रश्न पार्दै महासंघ विधान अनुसार चल्नु जोड दिनुभयो आफूहरूको आन्दोलनले कुनै दरार उत्पन्न नगराउने दावी गर्दै अध्यक्ष पोखरेल आन्दोलन सांकेतिक रूपमा रहने बताउनु भयो केही दिन अघिदेखि महासंघप्रति असन्तुष्ट बनेको प्रेस युनियनले आन्दोलनको कार्यक्रम अन्तर्गत शुक्रबार देशभरका महासंघका जिल्ला शाखाहरूमा कालो छन्दा गाडी आधा घण्टा धरना दिने र त्यति गर्दा पनि निर्णय नसोच्याए पुनः अर्को चरणको साङ्केतिक आन्दोलन गर्ने उहाँले जानकारी दिनुभयो सदस्यता वितरण सम्बन्धी विवाद सर्किँदै प्रेस युनियन आबद्ध महासंघका सचिव जगत नेपाल र केन्द्रीय सदस्यले महासंघको बैठक बहिष्कार गरेका थिए युनियनले अवैधानिक तरिकाले गरेको ता लिन र गैर पत्रकारको प्रवेशलाई रोक लगाउन महासंघ नेतृत्वलाई आग्रह गरेको छ विश्वमा बढ्दै गएको आप्रवासनसँगै नेपालबाट विदेश जानेहरूको संख्या करिब साढे तीस लाख हारिमा पुगेको छ दिसम्बर अठारमा विश्वभर मनाइने अन्तर्राष्ट्रिय आप्रवासी दिवसका अवसरमा सार्वजनिक गरेको एक आधिकारिक तथ्याङ्कमा श्रम स्वीकृति लिएर विश्वका विभिन्न देशमा वैदेशिक रोजगारीको लागि जाने नेपालीको सङ्ख्या 30 लाख एक्काइस हजार दुई पुगेको छ यो तथ्याङ्कमा अध्ययन पर्यटन पारिवारिक सम्बन्ध व्यापार तथा सरकारी अभिलेख बाहिर रहेका नेपाली समावेश छैनन् तथ्याङ्क अनुसार हाल विश्वमा एक्काइस करोड चालिस लाख मानिसहरू आप्रवासनमा रहेका छन् यसको पच्चिस हिस्सा एसिया प्रशान्त क्षेत्रले ओगटेको छ नेपालीहरू आप्रवासनमा जान थालेको करिब दुई वर्ष पुगेको छ वैदेशिक रोजगारीमा जानेहरूका लागि कानुनी वातावरण भने नेपालमा विक्रमस दुई हजार बयालिस सालदेखि बनेको हो संयुक्त राष्ट्रसङ्घले आप्रवासी कामदार तथा तिनका परिवारहरूको अधिकार संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि सन् उन्नाइस सय नब्बे डिसेम्बर अठारदेखि विश्वभर अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाउने गरिएको हो यस अवसरमा नेपालमा पनि सेप सोषणा र अभिमुखीकरण सुरक्षित र मर्यादित आप्रवासन भन्ने नाराको साथ यो दिवस मनाइँदैछ राष्ट्रिय मानवाधिकार आयोगले समेत यो दिवस मनाउने गरेको छ आप्रवासी दिवसका अवसरमा श्रम तथा रोजगार मन्त्री हरिप्रसाद नेले नेपाल बाहिर रहेका नेपाली जनसमुदायमा सुरक्षित आप्रवासनको लागि अनुरोध गर्नुभएको छ मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले सिपयुक्त जनशक्तिलाई आप्रवासनको समय सक्र र यसमा अपनाउनुपर्ने सावधानीका विषयमा सुसूचित गराई वैदेशिक रोजगारीमा पठाउन सकियो भने यसबाट दीर्घकालीन लाभ लिन सकिने बताउनु भएको छ नेपाल अर्पणको अर्पण जुनावाजमा जुनावाज हाम्रो प्रश्न छ सदस्यताका विषयलाई लिएर नेपाल प्रेस युनियनले ने पत्रकार महासंघ विरूद्ध आन्दोलनको घोषणा गरेको प्रति तपाईको धारणा के छ ए आफ्नो मान्छे नपरेकाले बी निष्पक्षताको खोजी र से पत्रकारबीच द्वन्द पैदा गर्ने काम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 अन्तर्राष्ट्रिय समूह रुसको परमाणु हतियारको विषयलाई युरोपेली देशहरूमा चिन्ता बढेको छ रुसको कालिङ्ग्राट क्षेत्रसँग सीमालाई जोडिएका युरोपेली मुलुक लिथुआनिया र पोल्यान्डले एक वक्तव्य जारी गरेर रुसको परमाणु हतियारबारे चिन्ता व्यक्त गरेका हुन् ती देशहरूका अनुसार रुसले सीमा क्षेत्रमा परमाणु हतियारले सुसजित अत्याधुनिक मिसाइल परिचालन गरेको छ रुसले पनि आफ्नो सीमा क्षेत्रमा मिसाइल परिचालन गर्ने अधिकार आफूसँग भएको बताएको छ अमेरिकी समेत रहेको युरोपको रक्षा प्रणाली विरुद्ध रुसले सकिने कालीग्राड कालि क्षेत्रमा छोटो दूरीको मिसाइल परिचालन गर्ने चेतावनी दिएको थियो अहिले रूस ने परिचालन करमाणु हथियार सहित को, को मिशल अमेरिका दमकी को रूप में व्याख्या कर अमेरिकी पूर्व राष्ट्रपति जर्ज डब्लू भोस रूस राष्ट्रपति भ्लादिमीर पुटिन को कार्यकाल का बेला नई ये दुई देश परमाणु हथियार का तनाव उत्पन्न भारतीय तर हाल अमेरिकी राष्ट्रपति बाराक ओबमा नेूससंग को संबंध सुधाने कोशिश अव्यवस्थित हात हतियारको कारोबारको कारण अमेरिकामा गोली प्रहारका घटना वृद्धि भइरहेको छ सबै नागरिकहरूले सहज रूपमा हतियार राख्न पाउने व्यवस्थाको कारण अमेरिकामा पछिल्ला दिनमा गोली प्रहारका घटना वृद्धि भएका हुन् कहिले विद्यालय कहिले क्याम्पस कहिले विमानस्थल लगायतका ठाउँमा गोली प्रहारका घटना दिनहु रूपमा बढेको त्यहाँका संचार माध्यमहरूले जनाएका छन् हिजो अमेरिकाको लस एन्जलस अस्पतालमा गोली प्रहारको घटना भएको छ उक्त घटनामा एकजनाको मृत्यु भएको छ भने अर्का एकजनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ घटनाप्रति त्यहाँको स्थानीय सरकारले गम्भीर ध्यान आकर्षण भएको जनाएको छ गोली प्रहारमा संलग्नलाई भने प्रहरी पक्राउ गरेको छ अमेरिकामा अमेरिकामा नागरिकले हतियार राख्न पाउने व्यवस्थाका विषयमा पटक पटक बहस हुने गरे पनि ठोस समाधान भने निस्किएको छैन खेल समाचार भारत र दक्षिण अफ्रिका बीचको पहिलो टेस्ट म्याच आजबाट शुरू हुँदैछ खेल नेपाली समयअनुसार दिउँसो पाउने दुई बजेपछि जोहने स्वर्गमा शुरू हुनेछ दक्षिण अफ्रिका ग्रेस स्मिथ तथा भारत महेन्द्र सिंह धोनीको कप्तानीमा मैदानमा उत्रिनेछ तीन एक क्रिकेटको श्रृङ्खला गुमाएको पाउन टोली भारत टेस्ट क्रिकेटमा त्यसको बदला दिने शुरूमा छ टेस्ट क्रिकेटमा पहिलो स्थानमा रहेको दक्षिण अफ्रिका भने जितलाई निरन्तरता दिने प्रयासमा रहेको छ दक्षिण अफ्रिका बसाएका क्रममा भारतले अर्को टेस्ट म्याच पनि खेल्ने शैसेबीच पाकिस्तान र श्रीलङ्का बीचको पहिलो एक दिवसीय सा, खेल थियो। एक नेपाली कंग्रेस कार्य समितिको बैठक आजदेखि शुरू समानुपातिक सभासदको सोचि र सरकार बनाउने विषयमा छलफल हुने हिजो काठमाण्डु आइपुगेको चीनको उच्च स्तरीय राजनैतिक टोलीले आज राजनैतिक भेटघाट गर्ने विश्वमा बढ्दै गएको आप्रवासन सँगै नेपालबाट विदेश जानेको संख्या साढे तीस लाख पुग्यो रूसको परमाणु हतियारको विषयलाई लिएर युरोपेली देशहरूमा चिन्ता अव्यवस्थित हतियारको कारोबारको कारण अमेरिकामा गोली प्रहारका घटना र भारत दक्षिण अफ्रिका बीचको पहिलो टेस्ट म्याच आजबाट शुरू पाकिस्तान र श्रीलंका बीचको पहिलोकै दिवसीय क्रिकेट पनि आज आउस्त बिहान दस बजे अर्पण समाचार सकियो म समझना बिता नमस्कार अर्पण समाचारको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलहरू पुरानो कर्मचारी पेट्रोल पम्प सँगै फोन नम्बर सुन्न